धेरै धेरै स्वागत अभिवादन रेडियो अर्पण एक सय चार थोक्लो पाँच मेगा हर्जको कार्यक्रम लौ खानुज गाउँको पर्खाइमा बस्नुहुने तपाईँ सम्पूर्णमा आज पनि उपस्थित भइसकेका छौँ तपाईँको माझमा प्रविधि कक्षबाट राजको साथ लिएर रा, तपाईँको गाउँखाने कथाको साथी म राजन दिलगिरिङ प्रत्येक बुधबार दिउँसो तिन बजेको नेपाल वाडी समाचारपछि लगभग चार, लग चार बजेसम्म रहन्छौँ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट लौखानुस गाउँमा हामी तपाईँलाई एउटा गाउँ खाने कथा सोध्नेछौँ सँगसँगै सुमधुर नेपाली भाकाहरू पनि सुन्नेछौँ यदि तपाईँले गाउँ खाने कथाको उत्तर मिलाउनु भयो भने उत्तर मिलाउने तपाईँ मध्ये एकजनालाई वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउसबाट आकर्षक उपहारको व्यवस्था पनि रहेको छ थोरै कुरा गरौँ एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनको जहाँ तपाईँले नोकिया सामसुङ कलर लाभा र सबै मोडलका चाइनिज मोबाइल खरिद गर्न अनि भरप्द तरिकाले मरमत गर्न पनि पाउनुहुन्छ सँगसँगै वारेन्टी हातेघडी र एनटिसी एनसिएल सिडिएमए युटिएलको रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा पाउन सक्नुहुन्छ र अन्य तपाईँको कुनै मोबाइलमा केही समस्या रहेको छ भने अन्य जानकारीको लागि सम्पर्क नम्बर पनि याद गर्नुहोला शून्य र मोबाइल नम्बर पनि याद गर्नुहोस् अन्ठानब्बे चार पचास एकाउन्न दुई सय अठाइस हजुर आज पनि तपाईँसँग रमाइलो कुराकानी गर्नका लागि हामी रेडी भइसकेका छौँ तयारी अवस्थामा रहेका छौँ प्रविधि कक्षबाट राजनी भनिहालेँ म तपाईँको गाउँखाने कथाको साथी तपाईँ पनि आउन सक्नुहुन्छ दुईवटा बाटोलाई समातेर दुईवटा बाटो रहेको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छप्पन्न फेरि पनि सुन्नुहोला शून्य छपन्न अनि शून्य यो दुईवटा बाटो हुँदै आउन सक्नुहुन्छ तपाईँ र हामी रमाइलो कुराकानी गर्नेछौँ यो कार्यक्रममा र एउटा गाउँ खाने कथा पनि सोध्नेछौँ उत्तर मिलाएको खण्डमा उपहारको कुरा पुरस्कारको कुरा त छँदैछ कोही साथी आइसक्नु भएको छ भनेर इसारा मिलिरहेको छ उहाँलाई स्वागत गर्नु शक्ति खुसी लाग्छ प्रत्येक भागमा चाहिँ तपाईँको र मेरो भेटघाट हुन्छ साह्रै माया गर्नुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पासमे घ पनि निजी खाजा भइसक्यो सन्चै हुनुहुन्छ नि है तपाईँको लागि एउटा आज भने हामीले तपाईँहरूलाई अस्ति गाह्रो भयो आज चाहिँ सजिलो सजिलो गाउँ खाने कथा लिएर आएका छौँ राखिहाल्यौँ है त हजुर एक खुटे धामी थरथरी काप्ने के होला निलम जी बुझ्नु भएन कि कसो हजुर एकचोटी प्रश्न भन्नु न एक खुटे धामी थरथरी थर काप्ने के होला ओ -ओ -ओ, ए त्यसको अर्थ थाकिन त हो ओहो घारो भयो है सबै सजिलो छ त हजुर डुको डुको हजुर डुको ला के भयो होला राज सुन्नुहोस् है हाम्रो कम्प्युटरले के भन्छ तपाईँको एवा सही जवाफ ताली पड्किसकेको छ कार्यक्रमको सुरुवातमा आउनुभएको छ सुरुवातमा नै सही एन्सर दिनुभएको छ अहिले भने छुट्टिन्छौँ है निलमजी आज नसम्झौँ न है यो कार्यक्रममा अबदेखि नसम्झिने गरेका छौँ है निलमजी हस् नमस्कार छुट्टिन्छौँ निलमजी हुनुहुन्थ्यो शक्तिखोरबाट पहिलो कलरको रूपमा आउनुभएको थियो पहिलो गाउँ खाने कथामा उत्तर पनि मिलाइसक्नुभएको छ भ्याएसम्म हामी गाउँ दिने र लिने पनि गर्छौँ तर भ्याइरहेका छैनौँ फेरि कोही साथी टेलिफोन लाइनमा आइसकेको इसारा पाइरहेको छु मैले उहाँलाई पनि स्वागत गर्नुपर्ने हुन्छ हजुर नमस्कार ए हजुर नमस्कार फोन डिस्टर्ब आइराखेको छ हजुर राजले मिलाउँदै हुनुहुन्छ सायद नेटवर्कको गडबडीले गर्दा पनि हुनसक्छ कहाँदेखि को बोल्नु भयो पवनजङ शक्तिखोरबाट पवनजङ भन्नुभयो पवनजङ्स न त पवनजङ्ड पवनजङ भण्डारी तपाईँको मेरो भेटघाट पनि भइरहन्छ अझै पनि सुनाइदिउँ भनेर अनि निलमजी निलमजीको आडैमा हुनुहुन्छ पोके पनि तपाईँ होइन त ए हुन्छ तपाईँको लागि पनि एउटा हामीले सजिलो सजिलो गाउँ खाने कथा लिएर आएका छौँ अस्तिको भागमा चाहिँ राज राजले मलाई एकदम गाह्रो अलिक सजिलो लिएर आउनु पर्यो अर्को भागमा भनेर आग्रह गर्नुभएको थियो त्यसैले मैले आज सजिलो सजिलो लिएर आएको छु है ल सुन्नुहोस् है धार्नी न बिसौली दुई हातले उचाली ल भन्नुहोस् के होला सजिलो छ है ल भन्नुहोस् के होला त राज हाम्रो कम्प्युटरले के भन्छ यो उत्तरलाई तपाईँको पनि सही जवाफ छ कार्यक्रम सँगै रहनु होला अहिले भने छुट्टिन्छौँ है हस् नमस्ते, नमस्ते। पवनजङ भण्डारी हुनुहुन्थ्यो खोरबाट उहाँले पनि सही उत्तर दिएर गइसक्नु भएको छ अब भने राज हामी एउटा गीत सुन्छौँ है राजले गीत नसुन्ने कोही साथी आउनुभएको छ उहाँलाई पनि लिइहालौँ भनेर भन्नुभएको छ कोही साथी फेरि पनि आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ होला अशोक सिलवाल आज भोलि कतिमा पढ्नुहुन्छ पढाइ नै सबैभन्दा ठुलो हो पढाइलाई नै आत्मसात गर्दै हाम्रो रेडियो पनि सुन्दै गर्नु होला है अशोक जी तीन गांव खाने कथा छोड़ी सजिलो सजिलो आएका के बाहुन को चंदन की होला। पु, के, को चंदन? के बाहुन को चंदन मास। की होला स मास। के होला राज यसको उत्तर हाम्रो कम्प्युटरले के भन्छ सुन्नुहोस् है अशोकजी सही जवाब बधाई छ तपाईँको पनि उत्तर मिलेको छ कार्यक्रम सँगै रहनुहोला अहिले भने छुट्टिन्छ अशोकजी हुन्छ नमस्ते अशोकजी हुनुहुन्थ्यो उहाँले पनि उत्तर मिलाएर गइसक्नु भएको छ फेरि पनि एकजना साथी आइसक्नु भएको छ सा भन्ने इसारा पाइरहेको छु उहाँलाई पनि स्वागत गरिहाल्छु हजुर नमस्ते नमस्ते दा कहाँदेखि को बोल्दै हुनुहुन्छ नि खाजा खानु भयो हामी पनि सन्चै छौँ एकछिनमा हुन्छ हुन्छ तपाईँको लागि पनि एउटा गाउँ खाने कथा राखिहालौँ है सजिलो छ आजको न नखाउ भने दिनभरको शिकार खाऊ भने कान्छा बाबुको अनुहार ल भन्नुहोस् के होला बाबुको अनुहार पर्यो मलाई त उत्तर देखेको भएर हो, हो देखे क्या हो सजिलो लागिराखेको छ राजले मलाई पनि आउँछ भनेर मक्क पर्नु भएको छ प्रविधिबाट विपिनजी हुन्छ नि त अर्को हप्ता फेरि प्रयास गर्नु होला आज भने छुट्यौँ है हुन्छ नमस्ते <स्था> शक्तिखोरबाट विपिन कुमार कार्की हुनुहुन्थ्यो उहाँले भने उत्तर मिलाउन सक्नु भएन अब भने कार्यक्रम लौखानुस खानुस् गाउँमा तपाईँको लागि फेरि पनि एकचोटि टेलिफोन नम्बर भन्दै शून्य अनि शून्य छप्पन्न आउनु भन्दै एउटा मिठो साङ्गीतिक कोसेली पस्कन्छु तपाईँको लागि नितोरे दो ला छाला तथा यौन रोगका बिरामीहरूलाई सुवर्ण अवसर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 हमीर तुरंत संपर्क राखी स्वास्थ्य लाभ लिख संपर्क रतनगर अस्पताल प्री रतनगर दुई मेन रोड टाड़ी चौक चित्व फोन शून्य छप्पन्न पांच साठी तीन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 पुनश्च अर्याल सप्लायर सेन्टर्स पुरानो ठाउँबाट पचास मिटर पूर्वतर्फ सरेको जानकारी गराइन्छ फोन सुन्ना छप्पन्न पाँच एकसठी आठ सय मामू दादाई फोन करी पठाई दूसरा गहना पर्सा बजार को विश्वासादी ज्यासल को मंगल सूत्र बाला औटी सब बना को पूर्वी चितवन को वर्ष पुरानो विश्वासिलो जल का विशेषता सुन साहना खरीद बिक्री पुरानो गर्ष पुराना दक्ष कालीगर द्वारा चौबीस क्यारेट का गहना ग्यारे का साथ तैयार करहना पाइन का साथी कहाँ बनाई का हर एक गहना एक दटक समय निःशुल्क मरमत करो गा पेमा सुन धितो राखी लैजाना सकने संपर्क अचादी ज्यासल खी चार पैसा बजार फोन शून्य छपन्न पांच कुमार विश्वकर्मा ओह हो मेरो तो मेरे कंप्यूटर ने साह धोका दिया फिर कई काम करना खोजो बिग्र हरान होना इसका विश्वासिलोरपर्दो बना ठाव कतई होला। चिंता लिंस रत्नगर को सौराचोक में सीएस कंप्यूटर सी हजुर विभिन्न ब्रांड का ब्रांडेड कंप्यूटर एस सर एलजी सैमसुंग ड एचपी ब्रांड का कंप्यूटर लैपटप एवं संपूर्ण कंप्यूटर का ओरिजिनल पार्ट्स पाँन का साथ ही मरमत को सदैव हमीर समझन हो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 संपर्क विदांत इंटरप्राइजेस एंड होलसेल पसल रत्नगर दुई टाड़ी सिनेमा हल रोड बुद्ध चौक प्रोप्रेटर राजू चौधरी मोबाइल नंबर अंठानब्बे एक बयालीस चौवालीस एक सौ एक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 अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम लौ खानुहोस् गाउँ हजुर फेरि पनि स्वागत गर्दछु यो छोटो व्यवसायिक विश्रामपछि तपाईँको माझमा छु म मा तपाईँको गाउँखाने कथाको साथी राजन दिल र रा प्रविधि कक्षमा हुनुहुन्छ प्राविधिक सहकर्मी साथी राज र रा यो कार्यक्रम रमाइलो कार्यक्रम भन्नुपर्छ कार्यक्रम लौखानुस्का हो तपाईँ पनि आउन सक्नुहुन्छ र जित्न सक्नुहुन्छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउसबाट आकर्षक उपहार एमुन मोबाइल हाउस बारेमा केही जानकारी दिनुपर्ने हुन्छ जहाँ तपाईँले पाउन सक्नुहुन्छ नोकिया सामसुङ कलर लाभा र सबै मोडलका चाइनिज मोबाइल खरिद गर्न अनि भरपर्दो तरिकाले मर्मत सँगसँगै हाते घडीहरू एनसेल एनटिसी सिडिएमए युटिएलको रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा पनि पाउन सक्नुहुन्छ र तपाईँको मोबाइलमा केही खराबी आएको के कसरी त्यसलाई मिलाउने भनेर जानकारी लिन चाहनुहुन्छ भने पनि तपाईँले नम्बर डायल गर्नुपर्ने हुन्छ शून्य छपन्न पाँच बयासी आठ सय एक र मोबाइल नम्बर पनि याद गर्नुहोला अन्ठानब्बे चार पचास एकाउन्न दुई सय यो त रह्यो आजको कार्यक्रमलाई पुरस्कारको व्यवस्था गरिदिने वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस तपाईँ पनि आउन सक्नुहुन्छ रमाइलो खेल छ गाउँ खाने कथाको खेल छ सहभागी हुन सक्नुहुन्छ अनि मसँग रमाइलो कुराकानी गर्न सक्नुहुन्छ त्यसको लागि तपाईँले डायल गर्नुपर्ने हुन्छ हाम्रो टेलिफोन नम्बर शून्य अनि शून्य यो दुईवटा लाइन हुँदै आउन सक्नुहुन्छ कोही साथी आइसक्नु भएको छ भनेर पनि गरिराख्नु भएको छ कस्तो नाम बुझी नै नेटवर्कले गर्दा अनि हुन्छ रक्सेराजी भरतपुरदेखि आउनु भएको छ भरतपुरमा पनि सुन्दै हुनु पन। ए हुन्छ तपाईँको लागि पनि एउटा गाउँ खाने कथाको झटारो हानिहाले है त मैले सोधिहाले तपाईँलाई एउटा गाउँ खाने कथा हजुर हजुर हुन्छ नखाऊ भर को शिकार खाऊ भाव को अन्हार ला अलिक ठैक्क मिले तर मिलापटक प्रयास मिले नजर अहिले भने छुट्टिन्छौँ है रक्सेराजी हवस् त नमस्ते भरतपुरबाट रक्सेरा हुनुहुन्थ्यो निकै नै रक पारामा आउनुभएको थियो उत्तरको लगभग लगभग नजिक पनि गइसक्नु भएको थियो तर मिल्न सकेको छैन तपाईँ पनि आउन सक्नुहुन्छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस डायल गरेर आज हामी तपाईँको माझमा निकै नै सजिलो सजिलो गाउँ खाने कथाहरू राखिरहेका छौँ यो चौथो प्रश्नमा आएर चाहिँ किन रोकिरहेको छ भनेर पनि भन्न सकिरहेका छैनौँ सजिलै छ आउन सक्नुहुन्छ कोही साथी आइसक्नु भएको छ भन्ने इसारा पनि मिलिरहेको छ राजले कुरा गर्दै हुनुहुन्छ उता र उहाँलाई पनि स्वागत गर्नुपर्ने हुन्छ स्वागत गरिहाल्छु हजुर नमस्ते हजुर नमस्ते नमस्ते राधिका शिवाकोटी दोसों बेटा आवाज सुने राधिकाजी आराम गुण एकदम खाजा खाजा खाने पसल <laughs> ए <laughs> रिजन जिरो म आउने कुरा गरेका थिए हुन्छ राधिकाजी कार्यक्रम लौानुस् एउटा गाउँ खाने कथा राखिहाल्छु है नखाउ भने दिनभरको शिकार खाऊ भने कान्छा बाउको अनुहार बाँदरको राज के भयो होला हाम्रो कम्प्युटरले के भन्छ राधिकाजी ध्यान दिएर सुन्नु होला है त बाँदरको शिकार उत्तर भनेर भन्नुभएको छ हाम्रो कम्प्युटरले के भन्छ अब सुनिहाल सही छ बधाई छ राधिकाजी तपाईँले पनि मिलाउनु भएको छ कार्यक्रमको अन्त्यसम्मै रहनुहोला है उपहारको पनि व्यवस्था छ पुरस्कार पनि जित्न सक्नुहुन्छ कि गोलाप्रताबाट एकजना भाग्यमानी भयो भएको खण्डमा है राधिकाजी अहिले छुट्टिन्छौँ हामी राधिकाजी छुट्टिसक्नु भएको जस्तो छ हस्त नमस्ते गरेँ मैले उहाँलाई पनि कोही साथी फेरि पनि टेलिफोन सम्पर्कमा आइसकेको इसारा मिलिरहेको छ उहाँलाई पनि स्वागत गर्नुपर्ने हुन्छ कार्यक्रम लौ खानुस् गाउँमा तपाईँ पनि आउनु सक्नुहुन्छ शून्य छपन्न पाँच यो दुईवटा माध्यम हुँदै तपाईँ आउनुहोस् र रमाइलो कुराकानी गरौँ रमाइलो खेल खेलौँ गाउँ खाने कथाको खेल उहाँलाई स्वागत गर्छु हजुर नमस्ते आराम हुनुहुन्छ म पनि आरामै छु राज पनि आरामै छ ल भन्नुहोस् न कहाँदेखि को बोल्दै हुनुहुन्छ तनहुबाट ज्ञानु के होला नि ज्ञानु थापा आराम हुनुहुन्छ ज्ञानुजी अनि खाजा पनि खानुभयो ज्ञानुजी सुनिराख्नु भएको छ सम्पर्क विच्छेद भइसकेको जस्तो लाग्यो उहाँले हामीलाई सुनिराख्नु भएको छैन अथवा उहाँको हामीले नसुनेको पनि हुनसक्छौँ फेरि पनि कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्नुपर्ने हुन्छ हजुर नमस्कार नै हो ठिक छ तपाईँको मिलिसकेको छ तपाईँको लागि एउटा गाउँखाने कथा राखिहाल्य नौ तले घरको झ्याल्न ढोका ल भन्नुहोस् यसको सही उत्तर के होला स्पष्टसँग भन्नुहोस् त गर्दा होला स्पष्ट आएको थिएन बाँस के भयो होला राज यसको उत्तर ज्ञानुजी र बधाई छ है विजेताको त्यो लिस्टमा पढ्नु भएको छ कार्यक्रमको अन्त्यसम्म रहनु होला है अहिले छुट्टिन्छौ नमस्ते नमस्कार तनहुबाट ज्ञानु थापा हुनुहुन्थ्यो उहाँले पनि मिलाएर गइसक्नु भएको छ अब भने राजले भन्दै हुनुहुन्छ अब चाहिँ हामी अन्य साथीहरूलाई चाहिँ सहभागी गराउन सक्दैनौँ अब भने विदा माग्नुपर्छ नमस्ते गर्नुहोस् भनेर इसारा गरिराख्नुभएको छ हजुर एतिन्जेलसम्म रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमलाई सुनेर साथ दिनुभयो सुनेर साथ सम्पूर्णलाई पनि धन्यवाद हामी भने अहिले गोला प्रथा बनाउँदैछौँ यो गीत सुन्नुहोस् यसपछि गोला प्रथा बोल छ हजुर गोलफर्थाको साथमा आइसकेका छौँ सा। धन्यवाद पनि दिइसकेका छौँ आज यो उत्तर मिलाउनेहरूलाई र हाम्रो टेलिफोन सम्पर्क अनि रेडियो सुन्नेहरूलाई धन्यवाद दिइसकेका छौँ हतार भइसकेको छ समय सकिसकेको छ आज गोलपरथाबाट पुरस्कार जित्न सफल हुनुभएका छिन् भन्न मिलेन छन् पर्सौनीबाट अशोक सिलवाल अशोकजी आज तपाईँले एमुन मोबाइल हाउसबाट आकर्षक उपहार जित्नु भएको छ तपाईँले आफ्नो नम्बर हाम्रो टेक्निसियन पार्टनर राजलाई टिपाउनु होला र रेडियो अर्पण हन्ड्रेड फोर पोइन्ट मा फोन गर्नुहुने शक्तिखोरबाट निलम अधिकारी शक्तिखोरबाट पवनजङ भण्डारी पर्सुनबाट अशोक सिलवाल उहाँ विजेता पनि हुनुहुन्थ्यो उहाँलाई बधाई शक्तिखोरबाट विपिन कुमार कार्की हुनुहुन्थ्यो भरतबाट भरतपुरबाट रक्सेरा हुनुहुन्थ्यो वर्मनगर राधिका शिवाकोटी हुनुहुन्थ्यो त्यस्तै गरी तनहुबाट ज्ञानु थापा हुनुहुन्थ्यो उहाँहरू सबैलाई हृदयदेखि नै धन्यवाद र सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धन्यवाद भन्दै एमुन मोबाइल हाउसप्रति आभार पनि प्रकट गर्दै म तपाईँको गाउँखाने कथाको साथी राजलाई पनि धन्यवाद भै आज का यो भाग छुट्टी तब को बाकी पल शुभ रहोस हवस्त नमस्कार यो मेरो दात छिद्रा परेर पनि साह्रै नराम्रो नमिलेर वट नजोडिने च्यापू बाहिर निस्किने दाँत खप्टिने समस्याले गर्दा पारेको छ कहाँ गएर त्यसको उपचार गर्ने होला ए तिमीहरूलाई थाहा छैन ओमसाइरम डेन्टल केयर एन्ड रिसर्च सेन्टर टाढीमा जस्तोसुकै बाङ्गोटेङ्गो नमिलेको छिद्र परेको दाँत मुख र च्यापूको पनि विशेषज्ञ डाक्टरद्वारा उपचार भइरहेको छ नि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 प्रत्येक शनिबार बिहान नौ तिस बजे स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर लोक बहादुर प्रत्येक शनिबार दिउसो एक बजे हार मेरुदण्ड तथा नशा रोग विश्व डाक्टर सेवा र प्रत्येक मङ्गलबार दिउँसो एक बजे हार मेरो तथा नशा रोग विश्वज्ञ डाक्टर सुधी बार बैठक प्रत्येक शनिबार दिउँसो एक बजे पेट छाती मोटु तथा डाक्टर कमल दुवाडी यौन तथा छाला रोग विशेषज्ञ डाक्टर सेवा साथै बाल रोग विशेषज्ञ डाक्टर युवा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 जुटपानी चितवन परिवार टाइम टाइम को साथमा सुलभ र प्रभावकारी स्वास्थ्य सेवाको लागि रत्नगर अस्पताल रेन रोड चाँडी चोक चितवन अहिले अपरान्नको चार बज्यो